मनोरंजन का लगी सुनोरा सुनोरा रेडियो अर्पण सुनो एक से चार थोपलो पांच मेगा हाल यही साता सरकारले दुई हजार सत्तरी मंगिर चार गतेलाई संविधान सभाको निर्वाचन मिति घोषणा गर्यो प्रधान न्यायाधीश खिलराज रेग्मी नेतृत्वमा तीन महिना अघि सरकार गठन भए यता नै चुनावी चर्चा चल्न थालेको छ आज हामी चुनावी माहौल र नागरिकका अपेक्षा जोडेर छलफल गर्नेछौ नेपाल चौतारी तपाई ता देशभरिका विभिन्न स्थानीय रेडियोका साथै हाम्रो वेबसाइट डब्लूब्लुएन डट ओआरजी डट एनपीबाट सुन्दै हुनुहुन्छ मनमा लागेको कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा एनसी टाइप गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगानासहित आफ्ना कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच पठाउनुहोस् निर्वाचन कानूनमा दलहरूबीच मुख्य मिल्न नसकेको थ्रेस होल्डको विवाद थियो हो। ए माओवादी र मधेसी मोर्चा थ्रेस पक्षमा थिए अनि काँग्रेस र एमाले विपक्षमा अहिले सरकारले थ्रेस होल्ड नराखिकन चुनावको तयारी गरेको छ तीन महिना अघि सरकार गठन भए लगत्तै चुनावको तयारी थाल्न निर्वाचन आयोगका रिक्त पदाधिकारी नियुक्त गरिएको थियो आयोग चुनाव गराउन तमतयार भएर लाग्यो दल दत्ताको काम सकिसकेको छ अहिले चुनावको मिति पनि तोकिसकिएको छ निर्वाचन आयोगको तयारी पनि दुरूस्त छ एकैछिन सुनाउ निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईलाई निर्वाचन आयोगको तयारी निरन्तरभित्र रहेको छ अब छ फेरि हामी स्ट्राटेजिकल्ली पनि हेर्छौँ भन्नाले अब हेरेर हामीले बनाउनु पर्ने हुन्छ त्यसमा के के पर्छन् लजिस्टिक सामग्रीहरू कहिले तयारी गरेर कहाँसम्म पुर्याउने कुन दिनमा पुर्याउने यी डिटेल्स चाहिँ हामीहरू सबै गर्छौँ अब पहिलो नावली संकलनमा खास उत्साह देखिएको थिएन धेरै छुटेका थिए अहिले दोस्रो चरणको यहाँहरूले थालिकन समेटिने सम्भावनाहरू छुट्ने सम्भावना कस्तो देख्नु छ अहिले अहिले चाहिँ हामीलाई हेर्दाखेरि मङ्सिरीसम्म हाम्रो एक करोड आठ लाखकै मतदाता अहिले हामीले सङ्कलन गरेका थियौँ तर त्यस पछाडि फेरि आयोगले विगतभन्दा पछिल्लो चरणमा चाहिँ निरन्तर रूपमा जिल्ला प्रशासन कार्यालय जिल्ला निर्वाचन कार्यालय त्यसै गरेर चाहिँ इलाका प्रशासन कार्यालयमा हामीले मतदाताहरू सङ्कलन गर्ने जुन निरन्तर गरेका त्यसको साथसाथै आम मतदाताहरूलाई सहज होस् र उनीहरूलाई कुनै पनि हालतमा नछुटुन् भन्ने हिसाबले हामीले एकीकृत घुम्टी सेवाको माध्यमबाट एउटा क्लस्टरकोमा हामी गाउँमा गयौँ र त्योभन्दा नै अझ ग्रामीण क्षेत्रको मान्छेहरूलाई टाढा जाँदा केही समस्या हुन्छ भनेर हामीले चाहिँ गृह मन्त्रालयसँग समन्वय गरेर गृह मन्त्रालय र जिल्ला निर्वाचन कार्यालय सँगसँगै हामीले चाहिँ गाँव में गए कारम करी धेरे हदसम छुटे होने लगे और अजय भी इसी छुट्बा अथवा कुने भी कारण विशेष कारण तो अवसर पा नहीं आयक तर्फ मग्रहरोधु असार मसम हम अजय भी मतदाता नवकुलन करने कार्यक्रम रहे यहाँ से आपको मताधिकार के लिए मतदाता खोटा साहित को मतदाता अवधि में नाम दर्ज करना अनुरोध भी करूँ अब यो भोटिङ प्रणाली चाहिँ विद्युतीय नै हुने हो अहिले आयोगले विगतमा चाहिँ काठमाडौँ मोरङ धनुषा कञ्चनपुर रोल्पा र कास्की गरेर विद्युतीय मतदानबाट चाहिँ मतदान गरेर गरिसकेको छ र त्यसलाई पूर्ण रूपमा अहिले नलगेर यसलाई आंशिक रूपमा विस्तार गर्ने क्रममा आयोगले एक निर्वाचन क्षेत्र जिल्लाको हिसाबले हुने तराईको बिस जिल्ला र काठमाडौँ पोखरा र रोल्पाका विगतमा जहाँ विद्युतीय मतदान यन्त्रको प्रक्रिया थियो त्यस ठाउँमा मतदान चाहिँ विद्युतीय मतदान यन्त्रबाट गर्ने भनेर हामीले निर्णय गरेको छ मतपत्रको रूपमा जानेछौँ त्यसैले गर्दाखेरि अहिले हामी केही जिल्लाहरूमा मतपत्रबाट गरिने जिल्लाहरूमा हमीले नमूना मतदान को, को रूप में भी हमारा साथी जिला जो कई समस्या कि अथवा हमी के फोटो को मतदान मदि में कई कि खराबी अथवा भेस में सचिव पड़ने विषय कि त्यसको लागि पूर्व परीक्षणको लागि पनि साथीहरू अहिले जिल्ला जाँदैन अब निर्वाचन आयोगलाई कस्तो वातावरण चाहिएला हामीले चाहिँ सरकारसँग भनेको लजिस्टिक सहयोगमा हामीले विगतमा पनि कुरा गरेको छौँ र अहिले पनि आयोगले त्यो सरकारसँग अत्यन्त सकारात्मक सहयोगको रूपमा आयोगले आग्रह आएक गर्दै आएको छ आएक आएक आएक र निर्वाचन भन्न साथ निर्वाचन आयोगको मात्रै कार्य हो कि भन्ने खालको कहीँ कतै कहिले काहीँ त्यस्तो पर्न पनि तर निर्वाचन अहिले राष्ट्रको लागि आवश्यकता र त्यसको लागि निर्वाचन आयोग एउटा माध्यमको रूपमा रहेको हुँदा सबै निर्वाचनसँग सरकार राजनीति दलहरू यहाँहरू जस्तो मिडियाका साथीहरू त्यसै गरेर चाहिँ अन्य चाहिँ निजी क्षेत्रका साथीहरू यो क्षेत्रसँग काम गर्नु सबैलाई निर्वाचनमा एउटा वातावरण बनाउन र सहकार्य सहयोग गरिदिन पनि निर्वाचन आयोग विगतदेखि नै र अझ यो चाहिँ हिजो मात्र नेपाल सरकारबाट जुन निर्वाचनको मिति घोषणा भएको यसमा कार्यक्रममा सबैलाई सफल बनाउन लागि सहयोग गरिदिनलाई म पनि खारि अनुरोध गर्दछु सबै दलहरूलाई संसदीय निर्वाचनभन्दा पनि एउटा संविधान सभाको निर्वाचन भएको हुनाले धेरै हदसम्म आम नेपाली जनतालाई एउटा नयाँ दिशा निर्देश करने सबकारी इस विषय में सबात्मक सहयोग अनुरोध कर्ड को प्रस्ताव पेश कराया यो होल्ड सहित होने रहित कर प्रस्ताव रह पठाया राष्ट्रपति कहा आयोग प्रतिक्रिया आयोग में भैया कतिपय कुछ सुधार का क्र ने प्रस्तुत करेमेंटो तर नेपाल सरकारले अब यसमा आफ्नो उहाँहरूले यसको आवश्यकता र अर्थात् यसको पछिल्लो चरणमा प्रयोग गर्नुपर्छ भन्ने किसिमले उहाँहरूले सायद सोध्नु होला त्यही हिसाबले यसलाई गर्नुभएको छ के हो त भन्दाखेरि सबभन्दा पहिलो कुरा चाहिँ के हो भने संविधान सभा सदस्य निर्वाचन ऐन जुनमा चाहिँ हामीले प्रस्तुत गरेका थियौँ ती विषय नेपाल सरकार मार्फत सामान्य राष्ट्रपतिज्यूबाट त्यो चाहिँ स्वीकृत भएको अध्यादेश जारी भएको खण्डमा हामीले हिजो पनि भनिरहेका थियौँ हामीलाई त्यो ऐनको पनि आवश्यकता छ र चाँडोभन्दा चाँडो आवश्यक हुनेछ सम्भवतः आजसम्ममा त्यसको डिटेल्स पनि आउन सक्छौँ भन्ने लागेको छ त्यस पछाडि हामीलाई त्यसका केही अहिले दल दर्ता हेर्ने हो भने आयोगमा एक सय उन्चालिसवटा दल दर्ता भएको देखिएको छ चौसठ सालको हेर्दाखेरि भन्दा त अहिले त तीन गुणा चार गुणा बढी भएको छ यति धेरै दलको संख्याले चाहिँ चुनाव गराउनलाई आयोगलाई कुनै प्रभाव पार्छ कि पार्दैन केही अप्ठ्याराहरू जो तब को निर्वाचन आयोग मैं अन्न पक्ष लसर होना सो एक सौ उनचालीस वा भोलि हमें निर्वाचन में ज्यादाखी सब को चुनाव चंद चिन्ह सहित का मतपत्र बना निके ठूल आकार का मतपत्र बन सी हमी लॉजिस्टिक रेवस्थापन पार्टर मतदाता मतदान करने बेला में ला त्यो चाहिँ मतपत्र देख्दाखेरि उहाँहरूले मतलाई संकेत गर्छ हुन सक्छ तर त्यसलाई हामीले सकेसम्म हाम्रो मतदाता शिक्षाको माध्यमबाट व्यवस्थित गर्नका गर ला लागि उहाँहरूलाई सुशीक्षित गर्ने कुरालाई उहाँलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा के अर्थमा आयोगले त्यसलाई सम्बोधन गर्छ अहिले चुनावमा जानका लागि निर्वाचन आयोगमा एक सय राजनीतिक दल दर्ता भएका छन् तर वैद्य उपेन्द्र यादवको फोरम संघीय समाजवादी पार्टी लगायतका केही दलहरूले दर्ता गरेका छैनन् उनीहरूको असन्तुष्टि यो सरकार गठन भए यतादेखि नै हो उनीहरूको तर्क छ चुनावका लागि अहिलेको वातावरण नै ठीक छैन किन वातावरण अनुकूल छैन भन्नुभएको हो तपाईहरूले मैले यही प्रश्न संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईलाई सोधेकी थिए किन अनुकूल छैन भने पच्चिस मुदे जुन आदेश छ यो आदेश महिलाहरू आदिवासी जनजातिहरू मधेसीहरू दलित मुस्लिमहरूको प्रतिनिधित्वको सहज प्रावधान रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको मात्रै सिटहरू घटाएर उनीहरूको प्रतिनिधित्वलाई चाहिँ सङ्कुचन गरेको अवस्था चाहिँ देखियो र यस किसिमको विकृत व्यवस्थालाई कायम राखेर रा। चुनावमा जाने भनेको चाहिँ नि यसले चाहिँ संविधान दिन नसक्ने वा चाहिँ भोलिको दिनमा मुलुकमा चाहिँ द्वन्द्व निम्ति खालको अवस्था चाहिँ त्यसले ल्याउँछ त्यसो भएर पूर्ववत व्यवस्था जे थियो पहिले चाहिँ नि वस्था यथावत राखर संविधान सभा को चुनाव में जानु पुरा में हम जोड़ आयोग राष्ट्रपति ज्ञापन मार्फत दिया फ्रेश होल्ड तो परिस्थिति गिजोलन का निमित चाहो ल्याय मैं होना थ्रेश होल्ड हिजो भी थे हमील चाहे थ्रेश होल्ड हटा पे कई मग राख्या थे, थे, थे कभी तो चाहिए नहीं समस् समस्या चाहिए सुपातिकर्फ को संख्या चाहे एकलौटी घटाइको चीज चाहे मुख्य समस्या को रूप में अगले चाहे देखा पड़े राष्ट्रपतिजीस वार्ता में गय अंपरिषद अध्यक्षसंग नहीं हमी दुरी तीन राउंड चाहे तब को औपचारिक वार्तामें गये अनौपचारिक हमार् सरकार ने बना चाहिए टोलीसंग हम धंड वार्ता रक्ष हामीले अगाडि सारेको चाहिँ प्रस्तावमा पूर्णतः सहमत हो त्यस कारण हामीले अपेक्षा के गरेका थियौँ भने हाम्रो चाहिँ माग पुरा हुन् चुनावको निम्ति एउटा असल वातावरण बन। बन्छ भन्ने हाम्रो चाहिँ नि सोचाइ थियो पछिल्लो बेलामा आएर तिन दल र एक मोर्चाले चाहिँ नि जसरी चाहिँ दबाव सिर्जना गरे सरकारमाथि त्यो दबावलाई उहाँहरूले चाहिँ झेल्न सक्नु र चार यथावत राखेर रा चाहिँ अगाडि बढ्ने खालको चाहिँ नि अवस्था में वहां पुग्न हो रहाने समस्या चाह अब ये गी अब चुनाव भो तब नजाने अब चुनाव में जान को अर्थ के होने कुरा जवाब हमें खोजन पास्तव में चीज के भादा सरकार जो निष्पक्ष तटस्थ सुन का निम्तिर बने सरकार चारवटा चाहे शक्ति को भादा कुरा मत्र सुन्न चाहिँ बाध्य हुन्छ विवश हुन्छ त्यसलाई लागू गर्न कार्यान्वयन गर्न विवश हुन्छ भने त्यस्तो सरकारले स्वच्छ निष्पक्ष चुनाव चाहिँ गराउन सक्छ भन्ने विश्वास पनि कसरी गर्ने होला भन्ने कुरा पनि यसले चाहिँ नि प्रश्न चाहिँ खडा गरेको छ त्यसले गर्दाखेरि हामी चुनाव बहिष्कार गर्ने खालको चाहिँ नि मान्यता बोक्दैनौँ हामी चाहिँ नि लोकतन्त्रमा विश्वास गर्छौँ जनादेशमा विश्वास गर्छौँ तर त्यो चुनाव त स्वच्छ निष्पक्ष उचित चाहिँ ग्राउन्डमा आधारित त नि ऐन नै तपाईँले यस्तो बनाउनु भएको छ जहाँनिर तपाईँ चाहिँ के भने प्रतिनिधित्वको चाहिँ व्यवस्थालाई चाहिँ नि सङ्कीर्ण बनाउनुहुन्छ सङ्कुचित गर्नुहुन्छ र निश्चित समुदायलाई चाहिँ नि प्रतिनिधित्व गर्ने सहज वातावरण जुन हो संविधान सभाको लागि त्यो नै तपाईँ चाहिँ समाप्त पार्दै हुनुहुन्छ विगतको भन्दा भनिसकेपछि त्यस्तो अन्यायपूर्ण अनुचित चाहिने व्यवस्थालाई नहटाइकन गरिने चुनावले समस्या मात्रै बढाउँछ सङ्कट मात्रै बढाउँछ भन्ने बुझिबुझिकन पनि राज्यले सरकारले वा यो चाहिने चार शक्ति भनिनेहरूले किन जोड गरिराखेका छन् त्यसरी जान मैले बुझ्न सकेका छैन अब यहाँहरू अगाडि कसरी जानुहुन्छ अगाडि हामी चाहिँ आन्दोलनमा नै जान्छौँ सडकमा जान्छौँ वातावरणले झन् बिगार्ने पऱ्यो त्यसले त वातावरण त चार शक्तिले बिगार्दै आएका हुन् किनभने वातावरण एकदम स्वस्थ स्वच्छ संवैधानिक हिसाबले चुनाव गराउनु थियो भने त बाबुराम भट्टराईजी जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्थ्यो संवैधानिक ढङ्गले चुनावको चाहिँ घोषणा भएको थियो त्यस्तो बेलामा चाहिँ नि चुनाव नगराउने र संविधानलाई चाहिँ एकातिर चाहिँ कुल्चिएर फालेर अनि त्यसपछि चाहिँ सारा तपाईँको चाहिँ उत्पीडितहरूको चाहिँ आवाजलाई कुल्चिएर खास किसिम का दलर को मत्र चाह पूर्ति गरी चुनाव गराउने कहरा निश्चित रूप में हमी सकने अवस्था हो तबरने कसरी होता चाहिए हमी वार्ता को टेबल में बसूं सहमति खोजों सर्वदलियों चाहे वेलावदल सम्मेलन चाहे एटा सबला होने चीज चाहिए खोजों रिश का आधार में चाहें चुनाव को निम्ती बाटो चाहें खोलों वातावरण बनाऊं यही अवस्थामा चुनाव हुँदा त्यसको विरोध गर्ने मनस्थितिमा बसेका दलहरूलाई सरकारले कहिले सहमतिमा ल्याउला सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री माधव पौडेल कल्पनाजी संविधान आवश्यक छैन कसैले पनि भनेको छैन उहाँहरूको सरकार निर्माण प्रक्रियाको प्रोसेसमा प्रक्रियामा प्रक्रिया केही असहमति हो जुन लोकतन्त्रमा स्वाभाविक पनि हुन्छ लोकतन्त्रमा सबै कुरो सबैले एउटै मुखबाट भन्नुपर्छ जरूरी छैन यसमा विमति रिजर्भेसन असहमति हुनसक्छ त्यो उहाँहरूको एउटा धारणा हो त्यसलाई हामीले भन्नु के पनि छैन जहाँसम्म निर्वाचनको लागि उहाँहरूको सहयोग कुरा छ उहाँहरूलाई मात्रै होइन हाम्रो धारणा के छ भन्दाखेरि चाहिँ संविधान सभाको निर्वाचन एउटा मुलुकमा सधैँ हुने विषय होइन यो अत्यन्त थोरै समयमा हुने विषय हो सौभाग्यवश अ दुर्भाग्यवश हामी दुईपल्ट निर्वाचन क्षेत्रको चाहिँ निर्वाचन संविधान सभाको निर्वाचन गर्ने क्रममा छौँ प्रायः त मुलुकमा एकपटक मात्रै हुन्छ यस्तो हुन् हामी चाहन्छौँ सरकार चाहन्छ के छ भने सबै पार्टीहरूको यसमा प्रतिनिधित्व होस् सबैले निर्वाचनमा भाग लिउन् सबैको भोइसलाई संविधान सभामा रिफ्लेक्ट होस् र सबैको एउटा साझा डकुमेन्टको रूपमा संविधान निर्माण होस् भन्ने चाहन्छौँ उहाँहरूसँग हाम्रो भनौँ अब उहाँहरूसँग मात्रै होइन सबैसँग हाम्रो चाहिँ धेरैसँग प्रत्यक्ष परोक्ष रूपमा हाम्रो सम्पर्कमा छौँ केही दिन अगाडिदेखि हामीले नेपाली काङ्ग्रेस एमाले यनेक माओवादी मधेसी लोकतान्त्रिक मोर्चा त्यस पछाडि उपेन्द्र ने यादवले नेतृत्व गर्नुभएको संघीय लोकतान्त्रिक मोर्चा संघीय समाजवादी पार्टी लगायतका विभिन्न पार्टीका नेताहरूसँग हामीले परामर्श गर्ने काम गरिरहेका छौं उहाँहरूसँग पनि हाम्रो चाहिँ प्रत्यक्ष परोक्ष रूपमा हाम्रो चाहिँ एक्सेस छ उहाँहरूसँग नै हाम्रो कुराकानी भइरहेको छ विश्वास छ उहाँहरूको लागि उहाँहरू हामीभन्दा जिम्मेवार पार्टी हो मुलुकको जिम्मेवार पार्टी नेपालको राजनीतिक विकासमा राजनीतिक रूपमा जुन एउटा चिम्धार व्यवस्था अहिले स्थापना भएको छ त्यो गर्नुलाई उहाँहरूको पनि ठूलो योगदान छ नेपालको गणतान्त्रिक व्यवस्था स्थापना गर्न उहाँहरूको पनि कन्ट्रिब्युसन गर्नुभएको छ नेपालको प्रजातान्त्रिक आन्दोलनमा लोकतान्त्रिक आन्दोलनमा उहाँहरूको एउटा ठूलो योगदान छ उहाँहरूले संविधान सभाको जस्तो निर्वाचनमा अलग रहेर किनभने संवि सभाको एजेण्डा पनि उहाँको कुनै कालखण्डमा उता चुनाव गराउनका लागि परेका दलहरू बीच पनि मुख्य मुद्दामा कुरा मिलेको छैन तीन राजनीतिक दल र मधेसी मोर्चा सम्मिलित उच्च स्तरीय राजनीतिक संयन्त्रले हप्तौं छलफल गरे तर थ्रेस होल्डमा एकमत नबनेपछि निर्वाचन कानूनका बारे टुंगो लाउने जिम्मा उनीहरूले सरकारलाई नै सुम्पे यस्तो बेला भएको चुनावले निकास निकाल्ला त राजनीतिक शास्त्रका प्राध्यापक डाक्टर लोकराज बराल धेरै विषय त मिलिसकेका छन् अस्ति पनि मिल्न लागेको बेलामा त्यो विघटन भएको त्यसकारणले यदि त्यो विषयलाई फेरि उठाइयो भने त त्यो सम्भव हुँदैन चुनावमा जानलाई वर्षौं लाग्न सक्छ त्यसकारणले यो ठिकै छ अब भोलि संविधान सभाले संविधान बनाउँछ कि बनाउँदैन भन्ने अर्को कुरा हो चुनाव भन्ने कुरामा जानु चाहिँ यो ठिकै हो अहिले नै त्यो इस्युहरूलाई समाउनु हुँदैन त्यो भएको हुनाले त्यसमा कुनै खास बिग्रिया छैन तर अब दार्जीलिङ दलका नेताहरू चाहिँ सिरियस हुनु पर्यो राम्ररी आफू त्यसमा समावेश भएर छलफल गरेर संविधान सभाबाट संविधान ल्याउनु पर्यो र निर्वाचन गर्नु त्यसरी नै अब कुरा नमिलिकन चुनाव भयो भनेदेखि त संविधान सभा फेरि बन्द पनि मिल्न सक्ने भनेको आधार आधार त अहिले नै खोज्न त सक्दैन धेरै आधार त बनिसकेका छ अब त्यसमा त मिल्नै पर्यो भने नमिले त यहाँ त्यसको त यो त दु दुईपल्ट गरेर संसारमा संविधान सभाको चुनाव कहिले पनि भएको थिएन अरे भन्ने मैले हिजो सुनिरहेको थिएँ हाम्रो त पहिलो देश हो जसले चाहिँ दोस्रो पल्ट गरेर चाहिँ संविधान सभाको चुनाव गरेछ त्यो त संसारलाई हँसाउने कुरा भयो त्यस त्यो त बन्नै पर्छ संविधान भोलि कस्तो पर्छ भन्ने कुरा हो यार तर एउटा निष्कर्षमा त पुग्नै पर्छ अब हामी कहाँ चुनाव थुप्रै भएको छ यी चुनावहरू हामी अर्थपूर्ण भएनन् अब हुने चुनावलाई अर्थपूर्ण बनाउनको लागि अर्थपूर्ण भनेको राम्ररी चुनाव हुनु पर्यो शान्तिपूर्वक हुनु पर्यो धेरै जनताले सहभागिता देखाउनु पर्यो शक्ति हत्याउने मात्रै खालको जसरी भए पनि जितौ भन्ने भावना भएन संविधान बनाउनुको लागि हो त्यस कारणले चुनावसम्मको लागि त्यही अर्थपूर्ण हो चुनाव बनेपछि संविधान सभाले काम गर्छ गर्दैन अर्थपूर्ण हुन्छ हुँदैन त्यो अर्को कुरा हो एउटा यो पनि भनिन्छ कि दलहरू नै खासमा यो चुनाव गराउन चाहँदैनन् त्यसरी यो विरासतै नमिले जस्तो देखिएको हो त्यो कुरा सकियो किनभने अब दलहरूले जिम्मा लगाइसके दलहरूले चुनाव गराउन चाहे पनि नचाहे पनि अब जिम्मा लगाइदिएपछि यो सरकारले नै अब गर्छ नभए त्यो सरकारको पनि औचित्य रहँदैन प्रधान न्यायाधीशको सरकार भूतूर कर्मचारीको सरकार हो उनीहरूको त मुखेरसम्म चुनाव गर्न सकेनन् भने त त्यो औचित्य समाप्त हुन्छ त्यस राजनीतिक दलका नेताको पनि औचित्यमा प्रश्न चिन्ह लाग्छ यो सरकारको त औचित्य रहँदैन त्यसकारणले चुनाव त हुन्छ हुन्छ हाम्रा नेतालाई के हेरेर कसरी भोट दिनु चुनावमा यतिका वर्ष चार पाँच वर्ष भयो संविधान सभाको चुनाव भएको भनौ न पाँच वर्ष बितिसक्यो अब उनीहरूले मूल्याङ्कन गर्छन् कुन दलले कसरी भोट हाले अब यसमा पार्टीहरू विभाजित भएका छन् त्यस कारणले यो जनतालाई नै छोड्ने कुरा हो जनताले नै मूल्याङ्कन गर्ने कुरा हो र पहिले जस्तो जुन भयङ्कर उत्साह थियो संविधान सभाको चुनावमा भाग लिँदा गणतन्त्र घोषणा गर्दा अब चाहिँ के के नि होला संविधान बन्ला सबै राम्रो होला भन्ने थियो अलिक उत्साह छैन त्यसको मतलब सधैँ यो निराशाजनक अवस्था रहिरहन्छ भन्ने पनि होइन यस्तो समस्या कहिले आइरहेको मुलुकलाई तर राजनीतिक दल बिना फेरि अब सम्भव छैन तिनी उन, मन परे पनि नपरे नै दल हुन् तिनी जान्छन् जनतालाई भन भोट हाल्नुपर्छ भरे तिनीहरूलाई नि त्यस कारणले अब भोलि जनताले नै मूल्याङ्कन गर्ने कुरा हो यो तपाईँले इन्टेना फाउन्डेशन नेपालको उत्पादन कार्यक्रम नेपाल चौतारी सुन्दै हुनुहुन्छ आज हामी चुनावी माहौल र नागरिकका अपेक्षाबारे छलफल गर्दैछौं कार्यक्रमका बारेमा तपाईंलाई भन्न मनलाएका कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिएर आफ्नो नाम र ठेगानासहित आफ्ना कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच शून्य तपाई हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ नेपाल टाइप गरेर लाइक गर्नुहोस् अनि आफ्ना कुरा पोस्ट गर्नुहोस चुनाव बारे केन्द्रका कुरा केही सुन्यौ हामीले अब लागौं स्थानीय गाउँठाउँतिर नागरिकका भावना बुझ्न यति चुनावी माहौल बनाउन शीर्ष तहका नेताहरू विभिन्न जिल्ला पुग्दैछन् केन्द्रीय तहका नेताहरू चाहिँ आफ्ना गृह जिल्ला घुमिरहेका छन् आफ्ना दलका एजेण्डा र चुनावी आशा नागरिकलाई सुनाउँदैछन् बागलुङमा पुगेका विभिन्न राजनैतिक दलका नेताहरूका आश्वासन र नागरिकका प्रतिक्रिया समेटेर बागलुङ एफएमका साथी सुभाष कणेलले रिपोर्ट बनाउनु भएको छ प्रमुख दलहरूको सहमतिमा अन्तरिम चुनावी मन्त्री परिषद गठन भएको महिना दिन पुग्नै लाग्दा गएको चैत सताइस गते एकीकृत नेकपा माओवादीले बाग्लुङ बजारमा क्षेत्रीय स्तरको सभा गर्यो सभालाई यस माओवादीले चुनावी सभाको नाम दिएको थियो सभामा तमुवान र रा मगरात राज्य समितिका करिब पाँच हजार जना जम्मा भएका थिए सभामा ए नेकपा माओवादीका अध्यक्ष प्रचण्ड उपाध्यक्ष बाबुराम भट्टराई लगायत केन्द्रीय स्तरका दशजना भन्दा धेरै नेताहरू सहभागी थिएर हामी निर्वाचनमा हामी जाउँ त आत्मविश्वास यो क्षेत्रमा हामीले कत निर्वाचन भन्दा चलाउन सम्भव छ कतिपय अवस्था माओवादी सिङ्ग हो अरूका अलिअलि भए पनि अरूहरू पनि बादर हुन् प्रचण्ड लगायत ए माओवादीका सबै नेताहरूले अब हुने संविधान सभाको चुनावमा आफूहरूलाई बहुमतले जिताउन नागरिक संघ आग्रह गरे जिलाने आश्वासन बाढ़े हम शासन काल में पहाड़ी लोकमागरा करने कालीरिडोर पूरा करने राष्ट्रीय जल उप योजना में राखनेटन क्षेत्र पर्यटन क्षेत्र में विश करने तथा उत्तरगंगा लगात का योजना निर्माण करें जिन प्रक्रिया अगा सब मिले अगाडि बढाउन सक्यौं भने क्षेत्रको चायप हुन सक्छ म यो विश्वास तपाईँलाई दिन जिल्लामा अरू दलको सक्रियता पनि बढ़ेको छ चुनाव लक्षित आं कर आंतरिक सूची बंद मश शर्मा पौड़े म कांग्रेस के जिला सभापति कांग्रेस जिला कार्य समिति यही निर्वाचन मद्देनजर कर संगठन विस्तार को मद्देनजर करब्बीस वाइला में जिलाजन कर जिला सदस्य स्तरीय टीम तैयार कर जोड़े हमी जनता संघ तो निर्भय समाज को कल्पना करने कांग्रेस के एटी नोम जहां कि मानवाधिकार प्रेस स्वतंत्रता मौलिक हक विधि शासन आवधिक निर्वाचन प्राजतंत्र बचा का अलगसमी का नेतृत्व में सात साल देखी जो राणा शासन को पंचायत को अंत्य हहार वर्ष को द्वंद्वला अंत्य कर निरंकुश राज तंत्र आज तो नेतृत्व आवश्यक छांति सुव्यवस्था कायम कर संविधान बनास निर्माण को काम काी कांग्रेस को नेतृत्व में अब सरकार बनाने अभियान हामी लागेका छौँ तीनवटा निर्वाचन क्षेत्र रहो बागलूंग राजनीतिक दल र रा तिनका भातृ संगठन तथा शुभेच्छक चिया पसलदी सावजनिक चोकमा समेत चुनावक में भूले देखी के का छन। श्री प्रसाद शर्मा एमए बागलूंग जिला नया संविधान सभा को फिर चुनाव होने चर्चा चल रखे बागलुंगीन ढंगित कर गत हामीले अगाडि बढ़ाइरहेका छौँ भने एक महिना पहिला कुनै ठाउँहरूमा हामीले अपेक्षित हिसाबले उपलब्धि प्राप्त गर्न नसकेका जुन ठाउँहरू थिए त्यसलाई पुरक अभियानको हिसाबले लिएर गएका छौं भने अर्को अभियान हाम्रो दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न हुने बेलासम्म जारी रहने गरी हामीले मिसन संविधान सभा भनेर एउटा अभियान संचालन गरेका छौं त्यो चाहिँ जारी नै छ जनताहरूमा चाहिँ कतिको उत्साह पाउनु भएको छ गाउँतिर जाँदाखेरि चुनावको बारेमा वास्तवमा जनताको बीचबाट नेकपा एमाले अत्यन्तै सकारात्मक हिसाबले बुझेको हामीले पाएका छौं र वास्तवमा यो संविधान लेखन नहुनुको दोष जनताले नेकपा एमालेलाई दिन सकिरहे छैनन् नेताहरूले जनतालाई बान्ने आश्वासन चाहिँ पुरानै छन् उनीहरू पहिलो चुनावबाट संविधान जारी गर्न नसकेकोमा आत्मालोचना गर्दैनन् बरू अर्को दललाई दोष लगाएर आफ्नो पक्षमा मत पार्ने ध्याउन देखिन्छन् तर नागरिकहरू नेताको आश्वासन कत्तिको पत्याउलान् मेरो नाम हरिबहादुर चाल भोट ढालेर पनि त के हुँदो रहेछ र देशमा योभन्दा पहिला चार वर्ष संविधान सभामा ठूलो ठूलो घोटाला भयो यत्रो यत्रो अरबौं क्षति भयो राष्ट्रले बिहोर्नु पर्यो आखिर सबै जनतालाई निराश भन्दा अरू केही पाएनन् अब चुनाव भयो भने चाहिँ कस्ता व्यक्तिहरूलाई भोट दिनुहुन्छ यहाँले नेपाली परिवेशमा त चुनाव नहुनेसम्म भोट माग्ने आउने बेलासम्म त सबैले त्यस्तै किसिमका चर्का नारा चर्काचर्का आवाज उठाउँछन् जब तपाईँको हामीले चुनावमा मत दिएर पठाइसकेपछि उही नै कुनै परिवर्तन होला जस्तो लाग्दैन दुई हजार चौसठी सालको संविधान सभाको चुनाव ताका बाग्लुङको क्षेत्र नम्बर एकबाट नेकपा एमाले दुईबाट राष्ट्रिय जनमोर्चा र रा तीनबाट नेपाली कंग्रेसले जितेका थिए नेताहरू मिलेर नयाँ संविधान जारी गर्ला र विकास होला भन्ने नागरिकको आश थियो अब पनि नागरिकहरू आफ्नो मत अधिकार प्रयोग गर्न तम तयार छन् तर नागरिकका मुद्दा साँच्चै नै सम्बोधन गर्ने विश्वासिलो नेता छानेर नेपाल चौतारीका लागि सामुदायिक रोडियो बागलुङबाट म सुवास सुभाषेल तर जि तह का नेता लाए चुनाव लाग निर्देशन अन्सार उन् चुनाव में मतदाता को ध्यान तानने गतिविधि में व्यस्त छन्न रेडियो भेरी साथी सुर्खेत साथ कोईराला <laughs> सुर्खे का तहका तह का नेता प्राय जसो सदरमुकाम वीरेन्द्र नगरमें भेटिन्थे दुई महीना याऊ पस्न काखेत को रानीवास रजेना काफलकोट औलसिंग मटेला रतू लगायत तेरहवटा गांव वििकस समिति दस का का का में दस दिन गांव अभियान सक भर्खर वीरेन्द्र नगर फर्क कांग्रेस क्षेत्रीय सभापति कमल रेग्मी क्षेत्र नंबर दुई को करीब हमी दुईटा गावी बाहेक में तेरहवटा गावी में हम पक रहा नगर कोडा बैठक भेलाई रख रचन को व्यापक रूप में तैयारी चा। केन्द्रीय समिति ने हरेक जिला प्रतिनिधि खटाक सुर्खियत में आईपुन भाषा रो तड़ा तह तो देखी टोल तहदी तो टोल ओड़ा गांव क्षेत्र जिला हरेक ठावी का कार्यक्रम भैर जनता अत्यंत विश्वस्त पनि छन् र उत्साहित पनि छन् निर्वाचन हुनुपर्छ संविधान बनेन मुलुकमा भने अरू कुनै पनि कुरा हुन सक्दैन त्यसैले चाहिँ संविधान बनाउनको लागि चाहिँ यो दोस्रो संविधान सभाको निर्वाचन हुन्छ भन्नेमा जनता चाहिँ विश्वस्त देखिन्छन् गाउँमा हामी नेकपा एमाले सुर्खेतले चुनावी नारा नै बनाएको छ बहुपहिान सहितको संघीयता सामाजिक एकता सहितको राष्ट्रियता जिल्ला कमिटी अध्यक्ष पूर्ण प्रसाद पौडेल देशव्यापी रूपमा पार्टी केन्द्रले बनाएको योजना अनुसार केन्द्रीय स्तरका नेताहरू जिल्ला दौडामा हुनुहुन्छ र सुर्खेतको सन्दर्भमा निर्वाचन क्षेत्रमा हाम्रा चाहिँ केन्द्रीय स्तरका चाहिँ राष्ट्रीय प्रतिनिधि परिषदका सदस्यहरू गाउँ गाउँमा चाहिँ परिचालित भएको चाहिँ अवस्था छ चा। पछिल्लो चरणमा जुन जातीय भड्काव क्षेत्रीय भड्काव चाहिँ भइरहेको चाहिँ परिवेशमा अहिले हाम्रो पार्टी नेकपा एमालेको चाहिँ स्पष्ट दृष्टिकोण स्पष्ट धारणासहित हामी चाहिँ आम कार्यकर्ताको चाहिँ बीचमा जानी पार्टी केन्द्रको र पार्टी जिल्लाको चाहिँ योजनालाई सुर्खेती जनताको चाहिँ घर चाहिँ लैजाने अभियानमा हामी छौं सबै कमिटीहरूको बैठक भइसक्यो र कमिटिको बैठक भइसकेपछि टोल टोलमा जानी बस्ती बस्तीमा जानी टोल कमिटी गठन गर्ने जनताको घर जाना जाना जाना ए माओवादीका भेरी कर्णाली राज्य समिति सदस्य प्रताप पौडेल जिल्ला र रा राज्य अधिवेशन गरेपछि मात्र चुनावको तयारीमा जुट्छ राज्यको अधिवेशन पनि नभइसकेको अवस्था जिल्लाको अधिवेशन पनि नभइसकेको अवस्था र चुनावका क्यान्डिडेटहरूको पनि क्षण नभइसकेको अवस्थामा अहिले खासै चुनावको तयारी भएको छ भन्नेमा हामीलाई पनि लागेको छैन कार्यविधि र विधान आइसकेपछि राज्यका र जिल्लाहरू सम्पन्न भइसकेपछि चुनावको विषयमा तय हुन्छ भन्ने लाग्छ संगठन सुधार पार्टीको सातौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेजलाई तल गाउँसम्म र त्यो दस्तावेजमा जनता लेभलसम्म छलफलहरू अन्त दलहरूको तयारी त एकातिर छ तर मतदाताको मनस्थिति पनि बुझाउ महिला अधिकार कर्मी देवी विक भन्नुहुन्छ अबको चुनावमा मत खेर नफालिने तरिकाले नेता छान्नुपर्छ छा। जति जोगी आए पनि कानै जस्तै धेरै वर्षदेखि नेपाली जनताले कुनै न कुनै कुनै नेताले साँच्चीकै वास्तविकता यो गाउँमा आएर समुदायमा आएर उनीहरूको घोषणा पत्रमा तयार गरेका कमिटमेन्टहरू पूरा गर्छ कि भन्ने जुन विश्वास थियो त्यो अहिले हेर्दाखेरि चाहिँ एकदमै नगण्य मात्रामा चाहिँ भएको चाहिँ हामीले पाएका छौं त्यसले गर्दाखेरि भोट हाल्नको लागि पनि सायद हिजो जुन किसिमले समुदायले एकदम विममा जुन भोट हाल्थे अब त्यो हाल्ने अवस्था चाहिँ छैन लोकतान्त्रिक महिला संचार सुर्खेतका अध्यक्ष लक्ष्मी शर्मालाई भने चुनाव होला जस्तो लागेको छैन निर्वाचन पनि स्थगित भएको छ होइन यस्तै तरिकाले हो भने हुँदैन कि भन्ने जनताले पनि थाहा पाएका छन् र हामीलाई पनि भित्र यता कता लागिहाल्छ कि झुकियाको के केटाकेटीलाई खेलाउन दिएर फेरि हातमा मुठी पारेर रित्त हातमा मुठी पारेर फेरि खोल्दाखेरि त्यो मुठी रित्तै हुन्छ त्यस्तै जस्तो पनि लाग्छ कि मलाई त आफूले पनि अनुभव गरेको हुँदा यत्रो यत्रो गोलीमा तुक नभएको नेताहरू छन् जीवनमा एकचोटि आउने संविधान सभा भनेर चौसठीमा मत मागे सबै दलहरूले अनि माओवादीले भन्यो सबैलाई हेऱ्यो पटक पटक हामीलाई एकपटक भनेर माग्यो ऊ ठुलो पनि भयो तर एकपटक मागेको पार्टीले पनि पटक पटक गएका पार्टीहरूले पनि त्यस्तै गरे अहिले अर्कै अर्कै लाग्छ कि म आफूलाई पनि निस्केला कि ननिस्केला भन्ने पनि मनमा लागिरहन्छ कमलेश डिसी उषा बालबा उच्च माध्यमिक विद्यालयको प्राचार्य चुनावी वातावरण सृजना गर्नु त्यो राम्रो कुरा हो खुशीको कुरा हो राजनीतिक दलहरूले स्थानीय तहमा अहिले जुन किसिमको चुनावी प्रचार प्रसार माहौल देखाइरहेका छन् यसले एउटा शुभ संकेत पनि गर्छ भविष्यको राजनीतिक एउटा स्थिरताको लागि कामना एउटा शुभ संकेत त छ र लोकतन्त्र जनताको एउटा आस्था बढ़ाउने कुरामा काम गरिरहेको तर केन्द्रीय राजनीतिमा देखा परिरहेको एउटा चाहिँ भागभण्डाको राजनीति र एउटा चाहिँ अन्यलपूर्ण स्थिति देखिन्छ त्यसले कतै फेरि निर्वाचन नहुने हो कि यस्तै अस्थिरता रहिराख्ने हो कि यस्तै संक्रमणकालीन अवस्था लम्बिरहने हो कि भन्ने आशंकाहरू पनि जन्मिरहेका छन् यद्यपि केन्द्रीय तहमा उच्च गरेर यसलाई सहमतिमा टुंग्याउने प्रयास गरिराखेका त्यसले अझै आशा मरिनसकेको पनि देखिन्छ चुनावको चर्चा स्थानीय स्तरमा बढ़दै गर्दा नागरिकमा उत्साह पनि छाएको छ मात्र उनीहरूको आशा छ अबको चुनाव बेकार नजाओस् चुनावमा मत हाल्न हरेक नागरिकले नामावली दर्ता गर्नुपर्छ आयोगले पोहोर साल पहिलो चरणमा संकलन गरेको नामावलीमा आधा जति मतदाता छुटेका थिए दोस्रो चरणको नामावली दर्तामा नागरिकको उत्साह कस्तो छ सोलु जिल्लाको माहौल बुझ्दै हुनुहुन्छ सोलु एफएमका साथी उत्तम पराजुली यतिखेर हामी सुलुखुम्बु जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा छौँ यहाँ निर्वाचन सम्बन्धी मतदाता नाम कार्य भइरहेको हामी देख्न सक्छौ तथ्याङ्क राखिएको छ मतदाता संकलन सम्बन्धी र सम्पूर्ण काम हेर्दाखेरि हे यो निर्वाचनसँगै केन्द्रित रहेर कार्य गरेको देख्न सक्छौँ र हामीसँग निर्वाचन अधिकृत पुण्य प्रसाद भट्टराई हुनुहुन्छ उहाँसँग कुरा गर्छौं स्वागत छ तपाईँलाई धन्यवाद सुलुखुम्बु जिल्लामा हेर्दाखेरि यतिखेरसम्म निर्वाचनको काम कस्तो भइरहेको हामीले मतदाता दर्ता गर्ने लगायतका अरू ब्याकग्राउन्डहरू तयार गर्ने काममा जे जे चाहिँ गर्नुपर्ने हो हामीलाई निर्देशन आए र हामीले यहाँ गर्न सक्नेहरू चाहिँ लगभग गरिरहेका छौं दुई हजार अडसठीको जनसंख्या अनुसार सुलखुमूमा एक लाख पाँच हजार चार सय बहत्तर जना रहेका छन् तीमध्ये अहिलेसम्म यहाँ मतदाता नामावलीमा संकलन गर्दा आउँदा कति उत्साहको साथ आएको पाउनुभयो तपाईँले उत्साह त के छ भने हा हामीले जति इफोर्ड गरेको छौं त्यो अनुसार चाहिँ हुन सकिरहेको छैन तैपनि के छ भने नेशनल वाइड हेर्दाखेरि चासो चाहिँ मैले फोटो खिचेर नाम दर्ता गराउनुपर्छ भन्ने नागरिकमा छ पछिल्लो समयमा अलिअलि केही मान्छेहरू चाहिँ जिल्ला निर्वाचन कार्यालय खोज्दै पनि आउनु भएको छ हामी धेरै गाउँमा गएछौँ गा कुनै कुनै गाउँमा त हामी चारचोटि पनि घुम्ती शिविरहरू समेत लिएर गइसकेका छौँ यहाँ खोज्दै आउनुहुने चाहिँ पछिल्लो समयमा अलिअलि बढ्नुभएको अर्को कुरा के छ भने हाम्रो जिल्ला प्रशासन कार्यालयमा रेगुलरदाता भएकोले जिल्ला प्रशासन कार्यालयमा काम भएका कोही मान्छे आयो नायरता लिएर आयो भने हामीले त्यहीँ सोधेर पनि खिच दिने भएकोले चाहिँ त्यसरी आउनेहरू कमाइ कमाइ नै हुनुहुन्छ यहाँ चाहिँ जस्तो यो पहिलोचोटि संविधान सभाको चुनाव भन्दा चाहिँ सोलुखुमुमा यसपालि मतदाता बढ्ने वा घट्ने के पाउनु भएको हामीले जति जति मतदाताहरूको चाहिँ नामावली तयार गरेको छौँ त्यो हेर्दा त अब अघिल्लो मतदाता नामावली भन्दा त हाम्रो मतदाता त कमै हो अहिले त पहिलो कुरा त हाम्रो यो सेन्सस हेर्दा दुई हजार सेन्ससै घटेको छ यहाँ एउटा कुरा अर्को कुरा हामीसँग त्यस्तो किसिमको एकीकृत डाटा सिस्टम जिल्लामा छैन के भएर मान्छे घटे भन्ने कुरालाई हामीले जति प्रयास गरेका त्यति मात्रै हो अरू यो जिल्लाबाट को बाहिर गएको छ को को विदेशमा बसेका छ को कता छ भन्ने कुरा हामी हेर्न सक्थ्यौँ त्यसले गर्दा हामीले जति इफोर्ड गरेर गाउँमा गयौँ त्यो गाउँमा जाँदाखेरि जति मान्छेहरूलाई समातेर ल्याउन सकियो र जति आउनुभयो त्यो अनुसार हेर्यौं बाइक चाहिँ यो जिल्लामा सोह्र वर्ष मुनिका मान्छे कति छन् भनेर त्यो भएको डाटालाई हेर्यौँ त्यो हेर्दाखेरि मिसिङ भएका मान्छेहरू अहिले धेरै छैनन् र धेरै नहुनुमा केही मान्छेहरू विदेश गएर पनि होला र केही मान्छेहरू थोरै मान्छेहरू चाहिँ निर्वाचनको फोटो खिचाउन अलिक अल्छी गरेर पनि हो कि अघिल्लोमा चाहिँ अलिकति अनावश्यक डाटाहरू बेसी भएर बेसी भए जस्तो लागिरहेछ मलाई अहिले त जस्तो शिविरमा जति पनि व्यक्तिहरू छन् अलिकति फोटो सहितको मतदाता नामालीमा नाम दर्ता गराउन ना अलिकति चासो देखाएको पनि पाइन्छ यो मत खसाल्नकै लागि हो या अहिले यता फोटो खिचाउनु पर्छ भने दुनिया सूचना पनि छ विभिन्न रेडियो मार्फत पब्लिकमा एवायर चाहिँ छ गाउँतिर के चुनावमा भोट हाल्न हो त्यहाँ पनि गर्न पर्यो अथवा यसले चाहिँ नेसनल ने आइडेन्टिटी कार्ड बन्छ भने म छुट्छु कि नेसनल आइडेन्टिटी कार्डबाट मैले त्यहाँबाट लिने चाहिँ गेनहरू चाहिँ कतै हट्ने हो कि भन्ने हिसाबले पनि उहाँहरू चाहिँ धेरै आउनु भएको छ अहिले जस्तो अहिलेसम्म नि तपाईँको डाटा अनुसार सोलुकुम्बो जिल्लामा कतिजनाले चाहिँ मतदाता नामावली नाम दर्ता गराए हिजो अस्तिसम्मको डाटा हेर्दा एकाउन्न हजार अन्ठाउन्नजनाले चाहिँ दर्ता गराइसक्नु भएको छ मदाता नामावलीमा यहाँ र अहिले गाउँमा गएको टोलीको रिपोर्ट चाहिँ आइपुगिसकेको छैन त्योलाई जोड्न हामीले पाएको छैनौँ यो एक हप्तादेखि यता गएको टोलीहरूको चाहिँ यो राम्रै मान्नुपर्छ किनभने दुई हजार अडसठीको जनसङ्ख्यामा चौतिस वर्ष मुनिका जनताहरू छन् त्यो साल फिफ्टिन इयर्स भएको चाहिँ अहिलेसम्म सोह्र वर्ष पुगिसक्यो त्यस गर्दा त्यो डाटा हेर्दाखेरि हामीले चाहिँ अहिले संकलन गरेको डाटामा एनालाइसिस गरेर घटाउँदाखेरि सत्र हजार जनसंख्या मिसिङ देखिएको छ चौध वर्ष गुम्भोका मानिसमा त्यसमा पनि यो जिल्लाबाट हामीसँग चाहिँ त्यो मैले अघि एनालाइसिस गरेर घटाउँदाखेरि लगभग सत्र हजार जनसङ्ख्या मिसिङ देखिएको छ चौध वर्ष उभोका मानिसमा त्यसमा पनि यो जिल्लाबाट हामीसँग चाहिँ मैले अघि भने इन्टिग्रेटेड डाटा सिस्टम छैन यदि हुने हो भने विदेशमा कति छन् भनेर हेर्न सकिन्थ्यो तैपनि जिल्ला प्रशासनबाट महिनाको दुई सयजनाको चाहिँ पासपोर्ट बनिरहेको छ महिनाको दुई सयजना भनेको बाह्र महिनाको चौबिस सयजना हो त्यो हिसाबले हेर्दा र पहिलादेखि गएको हेर्दाखेरि टेन थाउजन्डभन्दा बेसी मान्छे चाहिँ विदेशमा छन् भन्ने पनि यहाँ राजनैतिक दलका नेताहरूलाई मैले सोद्धाखेरि उहाँले पनि भन्नुहुन्छ र हाम्रो डाटाभित्र छिर्न नसकेको संख्या चाहिँ त्यति धेरै छैन के हो भने हाम्रो मतदाता नामावलीमा एकजना कोही छुटो भने पनि हामी क्वान्टिटेटिभली चाहिँ हामी कमजोर नै देखिन्छौँ एकजनाको पनि मान्छेको नाम दर्ता गर्नैपर्छ त्यो हिसाबले हेर्ने हो भने चाहिँ यसलाई म अहिले कम्प्लिट भन्दिनँ तर यो एग्रिगेटली नेसनल वाइड रूपमा हेर्ने हो भने चाहिँ हामी धेरै माथि छौँ किनभने हामीले कतिपय त घुम्ति शिविर दुई दिन चोटि पनि लगिसकेका छौँ र हाम्रो आफ्नो नियमित दर्ता कार्यक्रम पनि लगिरहेका छौँ त्यसले गर्दा पनि धेरै मान्छेहरूलाई दागा दागा अब हुन लागेको चुनाव संविधान सभाको दोस्रोमा कही पनि संविधान सभाको दोस्रो चुनाव भएको छैन विघटित संविधान सभाले नै नयाँ संविधान जारी गर्ला भन्ने आश गरेका नागरिकले संविधान पाएनन् अब हुने चुनाव र त्यसपछिको सभाबाट नागरिकले कस्तो अपेक्षा राखेका छन् नवलपरासीका नागरिकका भावना समेट्नु भएको छ विजय एफएम गैणाकोटकी साथी अनिता घिमिरे मध्य दिउसोको टन्टलापुर चर्को घाममा नवलप्रवासी दिव्यपूरीका राजु काफले कालीका क्रसर उद्योगमा ढुंगा गिटी बालुवा चाल्ने मेसिन चलाउँदै हुनुहुन्छ दैनिक मजदूरीको यही काम उहाँको घर खर्च धान्ने मेसो हो देशमा विकास भए धेरै आमदानी हुने काम पाइन्थ्यो भन्ने आशले दुई सालमा मत हाल्नु भएको थियो नेपालमा प्रगति हुन्छ बसी किचलो र खास गरेर हाम्रो विदेशीको मुक्त प्रविधिले गर्दाखेरि पनि मलाई लाग्छ नेपालमा विकास नहुन सक्यो देशमा विकासको खाँचो छ कल कारखानाको खाँचो छ अशिक्षित र शिक्षाको खाँचो छ खास खाँच गरेर काठमाडौँको घुम्ने चियरमा मात्रै घुमेर मात्रै हुँदैन देशको गरिबीको पीड़ालाई बुन्न सक्ने नेता चाहियो यो होइन कि उनीहरूले सत्ता पाइने जनतालाई केही पनि नगर्ने त्यो काम नहोस् मंगलपुर नौ शरणपुर चितवनका विष्णु प्रसाद शर्मालाई पनि लोकतान्त्रिक शासन व्यवस्थाले पक्कै राम्रो गर्ला भन्ने थियो राम्रा मान्छे जालन राम्रो चाहिँ विचार आउला राम्रो व्यवस्था बन्ला राम्रो तरिका देख्न पाइएला चाहिँ भावनाले हामीले त्यसरी उत्साह गरेर भोट दियो तर अहिले हामीले भोट चाहिँ नजानेर दिएको जस्तो चाहिँ भएको छ चा। के कारणले गर्दाखेरि चाहिँ तपाईँलाई आफ्नो भोट चाहिँ खेरै गए सरी भयो भनेर मूल्याङ्कन गर्नुहुन्छ त न त यिनीहरूले संसदमा गएर संविधानको चाहिँ व्यवस्था मिलाउन सके दुई वर्षमा मिलाउँछु भनेर चाहिँ गएका हुन् हामीले चाहिँ सामाजिक किसिमका चाहिँ आफूलाई परेका गाउँका चाहिँ दुःख पीर मर्का गाउँका विकासका कुरा सामाजिक कुरा भयो धार्मिक कुराहरू यी विभिन्न कुराहरूको चाहिँ सल्भ हुन्छ यो राष्ट्रभित्र सबैमा भन्ने चाहिँ हाम्रो महत्वाकांक्षा थियो यो महत्वाकांक्षा चाहिँ सबै चाहिँ चकनाचुर भयो विघटित संविधान सभाको चुनावमा नेताहरूले विभिन्न आश्वासन बोकेर मत मागेका थिए नागरिकले पनि सरलक्कै उनीहरूको विश्वास गरे तर आफूहरूको विश्वास नेताहरूले टुक्रियाएको उनीहरू भन्छन् टोल समिति र नगर विकास समिति भरतपुरका अध्यक्ष सत्यनारायण रावत त्रिसठीको आन्दोलन अनुसार राष्ट्रलाई समुन्नत बनाउने शान्ति सुव्यवस्था कायम गर्ने आवश्यक पूर्वाधारहरू तयार गरे नेपालको निर्माण गर्ने उद्देश्यले जनताले भोट खसाले हालसम्म कुनै पनि न निर्माण भयो न जनताले शान्ति पायो बेरोजगारीको चपेटामा गरीबीको चपेटामा महँगाई चरम चुलीमा पुगिसक्यो उद्योग धन्दा कल कारखानाहरू चाहिँ प्रभावित पार्टीहरूले गरिसके अहिले छारातन्त्रको रूपमा यो पार्टीका नेताहरूले देशलाई पुर्याइसके रामकुमारी गुरुङ मंगलपुर चुनाव गर्ने दिनमा त यति थियो कि यति थियो कि मान्छे मारापिट थियो आफ्नो नेतालाई जिताउनको लागि ए के के नै गर्न पाइन्छ के के नै हामीले के के नै सुनिश्चित कानून सुनिश्चित अब आफ्नो सुरक्षा सबै कुरा पाइन्छ भनेर हामीले धेरै लडेर धेरै बिहानदेखि खानै नखाइकन बिहान जुर्का उठेर भोट हाल्न गएको मान्छे बेलुका पाँच बजे मेरो पालो परेको थियो कति कति दुःख गरेर भोट हालेर जिताएर नेताहरूलाई पठायो खै आज त केही पाएन हामीले त मेरो नाममाया नेपाली वार्ड नम्बर नौ पलनपुर मंगलपुर गाविस हाम्रो यहाँ गाउँठाउँमा राम्रो होला सबैलाई सुविस्ता होला भनेर सबैले अब त्यति बेला त निकै चिप्लो घर छन् के अरे पछि चाहिँ बाटो हिँड्दा पनि ठुक्किनी बोल्दैनन् हामीले त राम्रै गर्दै सुविस्ता भइदिए हुन्थ्यो यस्तो दुःख पाएको यसो हेरफेर गरे हुन्थ्यो नेता आश्वासन सर्वठूला उद्योगी पाया थे तर दश वर्षे सशस्त्र द्वंदले धराशायी बने को, उद्योग को अवस्थन खलिक का क्रसर उद्योग का प्रोप्राइटर चंद्र बहादुर था कावसोती नवल प्रवासी का, गौरी फे स्टोर्स का कृष्ण सुवेदी नेताहरू नै ठिक भएन नि नेताहरूको सोच नै ठिक भएन यो देशमा पटक पटक बन्द भए त्यो धन्दाहरू बन्द भए तर हामीले आफ्ना स्टाफहरूलाई दिनुपर्ने कुरो आइसकेपछि दिनै पर्ने किनभने महिनावारी भएको कारणले गर्दाखेरि अब त्यो धन्दा बन्द भयो उत्पादन छैन बिक्री छैन चन्दा त अब दियो नि सहयोग गर्ने ठाउँमा त कोही राजनीतिक कार्यकर्ता अथवा चन्दाको लागि भनेर त्यो पनि सकेको सहयोग गर्न पर्ने भयो अबको चुनावले खास मूलभूत रूपमा संविधान बनाउँछ तब त्यसपछि अनि एउटा नयाँ सिस्टम पोलिसी बन्छ जुनसुकै नेता परिवर्तन भए तापनि त्यही सिस्टममा पोलिसी अनुसार काम गर्नुपर्छ अन्य पछि विकासका कामहरू गर्नुपर्छ यो देश अहिले चाहिँ धेरै पछाडि फर्किसकेका छ हाम्रो पूर्वाधारहरू केही विकास भएको छैन एउटा सामान्य सानो कुरो पनि हाम्रो चाहिँ केन्द्रसँग लिङ्क भएको हुन्छ इभन हाम्रो अहिले संविधान नबनेपछि हामी व्यापारीलाई पनि हाम्रो समस्यामा परेको छ समयमा भनेको ठाउँमा सामानहरू उपलब्ध हुँदैन कहिले भन्सार टाइट हुन्छ कहिले चाहिँ सामान आउन सक्दैन कहिले चाहिँ रेमिटी पैसाको संविधान नभएकै अवस्थाले गर्दा अघिल्लो चुनावमा जस्तो मत खसाल्ने उत्साह छैन अहिले नागरिकमा उनीहरूको शंका छ फेरि पनि चुनावमा उठेका तीनै नेताबाट मतको सदुपयोग होला कि नहोला नेपाल चौतारीका लागि सामुदायिक रेडियो विजय एफएम नोवलपरासीबाट म अनिता घिमिरे आज हामी कार्यक्रमको अन्त्यतिर आइसक्यौं आज हामीले चुनावी माहौलले नागरिकका मनमा पारेको प्रभाव केलायौं अबको चुनावमा दुई सत्तरी असार मसान्तसम्म अठार वर्ष पुगेकाले मत हाल्न पाउनेछन् चुनाव राजनीतिक अन्यताको एकमात्र निकास हो त्यही निकासका लागि राजनीतिक दलहरू लागि परेका छन् नागरिकहरू आफ्नो मताधिकार प्रयोग गर्न आतुर छन् तपाईंलाई कार्यक्रम सुनिसकेपछि केही भन्न मन लागेको छ भने हामीलाई एसएमएस मार्फत पठाउन सक्नुहुन्छ त्यसका लागि मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्ना कुरा लेखेर हाम्रो नम्बर पाँच पाँच शून्य शून्यमा पठाउनुहोस् तपाई हामीलाई फेसबुकमा पनि भेटाउन सक्नुहुन्छ हाम्रो पेज हो डब्ल्यूड फेसबुक यो कार्यक्रम हाम्रो वेबसाइट डब्लूडन डट ओआरजी डट चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ आउँदो शुक्रबार र शनिवारको नेपाल चौतारीमा अर्को विषयका बारे छलफल गर्न आउनेछौ आजलाई नेपाल चौतारीको उत्पादन टोलीसँगै प्रविधिज्ञ राजेन्द्र रिजालका साथ म कल्पना भट्टराई विदा हुन्छु नमस्कार